अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार पाँच मेगा हज र यो हो कार्यक्रम शुभ बिहानी नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम शुभबिहानीमा शुभ बिहानी हरेक बिहान सभा सात बजे पश्चात आउने गर्छ अर्पण स्थानीय समाचार साथ र आज सा। पनि शुभ बिहानीमा हामी उपस्थित भइसकेका छौँ प्रविधि कक्षमा हुनु छ सा साथै रिजन मह ध्रुवराज शुभबिहानीको प्रारम्भमा आजको तिथिमिथि आज विक्रमसम्म दुई हजार सत्तरी साल वैशाख चार गति बुधबार तदनुसार दुई हजार तेह्र अप्रैल सत्रह तारीख चैत्र पक्ष सप्तमी तिथि रात दुई बजे उपरांत अष्टमी तिथि आद्रा नक्षत्र बिहान दस पच्चीस बजे उन्त पुनर्वसु नक्षत्र सुकर्मयोग भोलि बिहान चार संतावन बजे उन्त घृति योग गरकण आनंददादी योग में मुसल योग चंद्रमा मिथुन राशि लाभ बेला बिहान सात बजे दस मिनट सम आजको तिथिमिति पश्चात आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले आजको तपाईँको दिनलाई के कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी दिन चाहन्छु अबको क्रममा तपाईँको आजको दिनमा सम्पादन तथा प्रकाशनको कार्य हुनेछ स्वास्थ्य उपचारमा खर्च बढ्नेछ धार्मिक एवं सामाजिक काम सम्पन्न हुनेछु आजको दिनमा शुभ समाचार सुन्न पाइनेछ सा, सामाजिक कार्यतर्फ मन आकर्षित कर्कट राशिको आजको दिनमा प्रेम सम्बन्ध टुट्न जानेछ नि, मन निराशा बनला रासी जागर ध्यान रासी आज़को दिनमा कन्या आज को दिन में प्रतिस्पर्धा में तजयी शा स्वास्थ्य में सुधार आ पढाइको क्षेत्रमा सामान्य प्रगति हुनेछ सा प्रतिष्ठामा आँस पुग्नेछ तुला राशिको आजको दिनमा हरेक काममा सावधानी अझ धैर्य भएर काममा लाग्नुहोला धनु राशि नै तपाईँको आजको दिनमा मकर राशी। मकर कुम्भ राशि तपाईँको आजको दिनमा शुभ समाचार सुन्न पाइनेछ शारीरिक स्फूर्ति बढ्नेछ र अन्त्यमा मीन राशि अन्त्यमा मीन राशिले तपाईँको आजको दिनमा नयाँ प्रेम सम्बन्ध स्थापित हुने समय छ विपरीत लिङ्गीबाट लिङ्गीमा लगानी हुनेछ मैले जानकारी गराएँ आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले आजको तपाईँको दिनलाई कसरी निहालेको छ राशिफल मार्फत आजको दिनको बारेमा मैले तपाईँको जानकारी गराएं, यदि तपाईँले शुभ कार्य आँटिसक्नुभएको छ सुरुवात गरिसक्नु भएको छ भने त्यसलाई निरन्तरता दिनुहोला पक्कै पनि तपाईँले आँट्नु भएको सुरु गर्नुभएको त्यो कार्यले भने सफलता हात पार्नेछ हामी पनि यही कामना गर्छौँ तपाईँ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्समा शुभ बिहानी सुनिरहनु भएको छ शुभ बिहानीमा हामीले विभिन्न जानकारीहरू प्रस्तुत गरिराखेका छौँ मैले जानकारी गराइसकेको छु आजको तिथिमिति आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफल मार्फत तपाईँको दिनचर्याका बारेमा जानकारी अब भने हामी लाग्दैछौँ रेडियो अर्पण एक सय चार थब्लो पाँच मेगासको उन्नाइस घन्टे यात्रामा आज के कस्ता कार्यक्रम रहेका छन् त्यस सम्बन्धी जानकारीतर्फ यति बेला तपाईँ शुभ बिहानी सुनिरहनु भएको छ शुभ बिहानी पश्चात तपाईले नेपाल नयाँ नेपाल सुन्न सक्नुहुन्छ आठ बजेको समय रहनेछ ट्राफिक खबरको त्यस पश्चात तपाईँले विभिन्न गीत सङ्गीत सुन्न सक्नुहुनेछ भने नौ बजेको समय रहनेछ नेपाल बाढी समाचारको त्यस पश्चात तपाईँ लोकझङकार सुन्न सक्नुहुन्छ दस बजेको समय रहनेछ अर्पण समाचारको रेडियो अर्पणबाट प्रसारण हुने सम्पूर्ण समाचारलाई होटल होटल स्टार ब्यान्क्युटले प्रायोजन गरेको छ त्यस पश्चातको समय रहनेछ आधुनिक यात्रा सहकर्मी प्रतीक्षाले साथ दिनुहुनेछ सा, एघार बजेको समय रहनेछ अर्पण खबरको त्यसपछि जस्ट फर इन्जोयमा साथ दिन आउनुहुनेछ सहकर्मी प्रतीक्षा र बाह्र बजेको समय रहनेछ नेपालवाणीको समाचार त्यस पश्चात तपाईँले नन इष्ट बलिउड सुन्न सक्नुहुन्छ नयाँ गीत सङ्गीतबाट मनोरञ्जन लिन सक्नुहुन्छ एक बजेको समय रहनेछ होटल स्टार ब्याङ्क्युटले प्रायोजन गरेको अर्पण खबर त्यस पश्चातको समय रहनेछ अफलाइन चोइस करिब दुई बजेसम्म दुई बजेको समय रहनेछ अर्पण समाचारको त्यसपछि फेरि पनि सहकर्मी प्रतीक्षाले साथ दिन आउनुहुनेछ अर्पण समर्पणमा तिन बजेको समय रहनेछ नेपालबाडीको समाचार भने त्यस पश्चात तपाईँले विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुन्छ चा, अपराह चार बजेसम्म चा, चार बजेको समय रहनेछ अर्पण खबरको त्यस पश्चात कलिउजी काउन्डाउनमा सागरले साथ दिन आउनुहुनेछ पाँच बजेको समय रहनेछ अर्पण बुलेटिनको देश विदेशका ताता ताजा खबर खबरहरू तपाईँले सुन्न सक्नुहुन्छ साढे पाँच बजेको समय रहनेछ टोल टोलमा अर्पण भने छ बजेको समय नेपालवाणी समाचार त्यस पश्चात बजेको समय रहनेछ अर्पण स्थानीय समाचारको स्थानीय स्तरमा भइ गरेका गतिविधि हामी प्रस्तुत गर्छौँ सात बजेको समय रहनेछ अर्पण शुभ साँझको प्रतीक्षाले सात दिन आउनुहुनेछ साँढे सात बजेको समय रहनेछ साझा खबर सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले साझा खबर सुन्न सक्नुहुन्छ राति आठ बजे को समय रहने नेपाल बाड़ी समाचार भने पौने नौ बजे बीबीसी लंडन को नेपाली सेवा तक सवा नौ बजेदी दस बजीसम बुलबुल अचित घिमिर साथ सुन्न सकूँ बनी दस बजे समय रहने एफ एम को समाचार तेस पीछे को समय रहने रात एगार बजेसम रती एगार बजे हम उन्नीस घंटे यात्रा समापन होने भोलि बिहान चार बजे हम उपस्थित होने भोलि बिहान चार बजेसम हमारे विश्राम रहने चार बजे हमी प्रवचनमालाका साथमा उपस्थित हुनेछौँ साढे पाँच बजेसम्म तपाईँले प्रवचनमाला सुनिसके पश्चात प्रभात बाणीको समय रहनेछ साढे बज बजे भने छ बजीको समय सिआइएनको साझा खबर सुन्न सक्नुहुन्छ साढे छ सा समय रहनेछ बाणी बहस भने त्यस पश्चात सात बजे अर्पण स्थानीय समाचारको पालो रहनेछ भोलि बिहान सात बजेको अर्पण स्थानीय समाचार पश्चात भोलि पुनः हाम्रो भेट शुभ बिहानीको नूतन श्रृङ्खलामा हुनेछ सामुदायिक रेडियो रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेघार्जको आज बुधबारे श्रृङ्खलामा के कस्ता कार्यक्रम रहेका छन् यस सम्बन्धी जानकारी मैले प्रस्तुत गरेँ हामी कार्यक्रमको अन्तिमा छौँ तपाईँको इष्टमित्र साथीभाइको जन्मदिन परेको छ भने हामीलाई जन्मदिनको शुभकामना सन्देश टिपाउन सक्नुहुन्छ त्यसका लागि तपाईँले अपराह्न चार बजीदेखि पाँच बजेसम्म हाम्रो फोन नम्बर शून्य छप्पन्न पाँच शुभकामना सन्देश टिपाउन सक्नुहुन्छ यो जानकारी मैले यहाँलाई गराउन चाहे शुभ बिहानीको अन्तिममा छौँ कार्यक्रम सुन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रविधि संयोजनमा साथ दिने साथी रिजनलाई पनि विशेष आभार प्रकट गर्न चाहन्छु आजको श्रृङ्खलाबाट ध्रुवराज छुट्टिन्छु तपाईको आजको दिन शुभ बितोष नमस्कार